नमस्ते साथीहरू हरेक सोमबार जै आज पनि म रेडियो माथा र शैली थिएटरको संयुक्त प्रस्तुति रेडियो नाटक चौबाटोको नयाँ भाग लिएर आइसकेकी छु चौबाटोको बाइसौँ भागमा यहाँलाई स्वागत छ बाइसौँ भाग सुरु गर्न त अघिल्लो भागमा के भएको थियो था थाहा पाउनु पर्यो त्यसरी म तपाईँलाई सम्झाइदिन्छु एक्काइसौँ भागबाट थाहा पाइयो कलेजमा भएको झडपमा परेर नवीनलाई घाइते भएको कुरा भन्न पो आवासले आत वर्षलाई फोन गरेको रहेछ अर्कोतर्फ दिनेश मामाको गिफ्ट पाएर सारा पनि दङ्ग परियो उता पवित्रलाई भ्यालेन्टाइन डे लागेको सन्तोषले चाल पाइहाल्यो भ्यालेन्टाइन डेको राति सारा पनि दिनेश मामासँग कुरा गर्दै थिए त्यही समयमा वर्षाले मिलनलाई फोन गरे लगत्तै नाटक सकिएको थियो वर्षाले मिलनलाई भ्यालेन्टाइन्स डेको दिन किन फोन गरेकी रहेछ जान्न आउनु सुनौ चौबाोको बाइसौँ भाग मिलन भन वर्षा ह्यापी भ्यालेन्टाइन्स डे ह्यापी भ्यालेन्टाइन्स डे वर्षा यसपाली भनेन अनि आफै फोन गरे पहिलेको कन्डिसन एक्सेस गर्दैन नि त अब किन गर्दैन अबुज नबना के भयो आज बोल सुनौ तिमीले फोन गराए हो र प्रश्न सोन्नलाई ओके okay, ना? सरी के हुनु यत्तिकै नर्मल डे अनि तिम्रो क्रसले प्रपोज गरेन मेरो क्रसले कसरी प्रपोज गर्छ गर्छु पागल भन्नु थानेछ थाहा छ मिलन हामीले यो भ्यालेन्टाइन्स डेको डिसिजन गरेको दिन मैले त्यति सिरियसली नै लिएको थिइनँ नि जस्तो वर्षलाई मात्रै होला पछि आफै हराएर जान्छ जस्तो लाग्थ्यो भन्छौ नि के आफैले फोन गरे जस्तो त्यो दिन पवित्र प्रसादसँग घुम्न गए के? हाम्रो पनि त्यसरी घुम्न जाने कोही नभएसम्म त्यसो भए पवित्रलाई नै विस गरेनौ तिमीले होइन किन पर्दैन दिस इज आवर ग्रुप सिङ नि बुढो भन्जेलसम्म कन्टिन्यू गर्नुपर्छ माया प्रेम भनेको गर्ोयफ्रेन्ड अनि लोग्नु सास्नी बिच मात्रै हुन्छ क्या हो त्यो त हुँदैन तर खै तिमीले थाहा छ मिलन इन्डिया गरेर आएदेखि अर्कै अर्कै भएको छौ नि ती अनि इक्जाम सकियो त्यसो हामी कहिले चिया आमा कसरी भन्नु सकेको तिमीले मजस्तो कहिले फुर्सद नभए होला है आफै त्यो त नसुनेर नि त्यत्रो हल्लाको बिच कसरी कुरा गर्नु त तिमीसित फोन बिचमा काट्यो भने रमाइलो हुन्न भनेर त कुर्ने मान्छे म मा। कस्तो नबुझ्ने जसरी कुरा गरे होलाउँदैनौला फोन गर न अनि म तिमीलाई नवीन दाहरूसँग चिनाइदिन्छु है कस्तो राम्रो हुनुहुन्छ तिमीले भेटेपछि थाहा पाउँछौ क पर्दो रहेछ कि रहेनछ भाइ म्याई खमिन ओहो युवराज अङ्कल आइसो नआइसो ल तिम्रो फेभरेट केक हजुर ल्याइसे अङ्कल भाउ खै त मम्मी लक्ष्मी दिदी लुगा धुँदै होइसिन्छ होला छतमा ए अनि आफै काटेर ल्याइसाउले त नि किचनमा के बसाला रहेछ डढेको जस्तो गन्ध लाग्यो अनि मैले त ग्यास्याँस बन्द गरिदिएँ ए मकै होला मकै उसिनेको आज मम्मीलाई खाना मन लाग्यो अरे उसिनेको मकै ओहो यस्तो बेसिजनमा आजकल त जहिले पनि पाइहाल्छ नि अङ्कल टेस्ट हुँदैन नि त सिजनको जस्तो अनि के गर्दैछौ त यत्तिकै होमवर्क गर्दै ट्युसनको टिचर आउने बेला भयो अनि ए, ए ल गुड गुड एक्जाम कहिले अब दिने दुई चारवटा च्याप्टर बाँकी छ डेट लिएको छैन छैन अङ्कल अनि कस्तो पढाउँछु नि त ती नयाँ नानीले नयाँ रे दुई महिना भइसक्यो पढाउनु थालेको हो र कस्तो पढाउँछु नि त वर्षाले एकदम राम्रो सिधै वर्षा भनिदिन्छ हौ टिचरलाई होइन सी इज लाइक माई फ्रेन्ड like मभन्दा उमेरले त अलिकति कान्छी हो तर मेरो इनर फिलिङ्सले चाहिँ तेरो दिदी हो त्यो भन्छ <laughs> रमाइलो रहेछ त्यसो भए रमाइलो छ रमाइलो अनि तिम्रो प्रेमिकाको खबर चाहिँ के छ त आजकल आउँदिन नि हे प्रेमिका नभनिसेन ल प्रेमिका होइन त अनि गर्लफ्रेन्ड हो नि गर्लफ्रेन्ड उर्फ प्रेमिका चाहिँ के नि यानि कि भने क्या कि <laughs> मतलब हजुरलाई यस्तो अप्ठ्यारो अप्ठ्यारो बोल्न कसरी आउँछ भने मैले मास्टर्स गरेको छु केटा के यसमा अरू <laughs> so, so सुनाऊ लाइफ कता जाँदैछ त मेरो लाइफ <laughs> सिधै हो सिधै हो अङ्कल सिधै हो अलिअलि दायाँ बायाँ पनि हेर्ने गर्नु नि यसो बेला बखतमा फेरि नबुझ्ने कुरा कस्तो के त्यस्तो भनेको के होइन के होइन बी केयरफुल भनेको केटा अनि अङ्कल हजुरले कहिले बिहे गर्ने हो भने खै मेरोभन्दा त तिम्रो बिहे नै पहिला होला जस्तो <laughs> छ त्यो त हो तर तपाईँले बिहे चाहिँ किन नगरिसके बुढो हुन लगाइसक्स्योस्यो त इ यहाँनिर कपाल नै फुलिसकेछ फुल्यो नि चालिस हुन लागिसक्यो गर्लफ्रेन्ड कुदेर बसिस्या त होइन नि के को गर्लफ्रेन्ड बुढेसकालमा केटी खोज्दैन बरू तिमी साँच्चै भन्छ हौ त अङ्कल अनि ख्यालख्याल हुन्छ ताइ कसो छ अहिले ए वर्षा यति आयो हजुर कलेज आउनु भएन अनि फेरि गाह्रै भयो कि भनेर यतै आएँ म त ए होइन होइन ठिक छ इन्फेक्सन हुन्छ भनेर बाहिर धुलोमा नहिनु भनेको छ क्या डक्टरले भोलि आउँछु म कलेज अनि नानी चाहिँ पर्ख सारा हुन् होइन कसरी ठ्याक्कै चिन्नुभयो दाइले <laughs> नमस्ते <नौस दाए। laughs> दाई नमस्ते नानी म वर्षादी होइन भन्ने तिमी होइन त अनि घर पत्ता लै सोध्दो पर्छ तिमले? किन नलाउनु त अस्ति हजुरले देखाइदिनु भयो होइन ऊ त्यहाँ बाटो बाटो त्यो निलो पर्दा भएको कोठा भनेर ए हो तिर्सेको ए मैले फलफुल ल्याइदिएको थिएँ झन्डै दिने बिर्सेको फर्मलिटी गर्नु पर्यो क्याउँदा नि यस्तो गर्नुपर्छ फर्मेलिटी हो त खाना भनेर ल्याइदिएको नि म काटेर ल्याउँछु है ए खै त्यो कुले छैन त्यहाँ त्यसले काट्छ क्या पकाउनु त्यसलाई बोलाउँ त होस् मै काँटेर ल्याउँछु छैन जस्तो अनि सारा कस्तो चल्दैछ राम्रै छ दाई ए दौडाउनु पर्यो नि त वर्षाले पुच्छर तान्दिँदैन के भन्नु भएको गोरुको पुच्छर तान्यो भने दौडन्छ कि दौडिँदैन दाई थाहा छ दाई ए छ त्यो परालमा गोरु कुदाउने होइन परालमा चाहिँ होइन धानको बिटामा भन्छन् क्या त्यसलाई बिटामा <laughs> गोरु कुदेपछि बल्ल पराल भन्छ क्या लाटी ए सरमा हुर्किएको केटाकेटीलाई के थाहा है त्यस्तो हो कहाँबाट आउँछ भन्दा त डेरीबाट भन्छन् त्यही त नि त्यही त छ बिडम्बना अनि जाँच त आइसो क्या अरे हो नि त साह्रो अब एक्काइस दिन मात्रै बाँकी छ ओहो घनेरै बस्थ्यो हामी पनि त्यस्तै गर्थ्यौँ भने त औ कहिले सकेला जस्तो भएको होला होइन हो नि दाई है अनि कहिले सकेला जस्तो भइसक्यो ए अनि के प्लान छ त त्यसपछि तिम्रो म त एक दिनभरि सुत्ने हो ए वर्ष हजुर तिमी राति सुत्न दिन कि क्यालाई जहाँ सकेपछि एक दिन पुरै सुत्छु भन्छ नि त के रे कसले भने बेलुका नौ बजीदेखि झुल्न थाल्ने मान्छे दाई त्यो त हिजो माथि त हो त्यो पनि त थाक्यो र अँ हो नि खुब सधैँ हो सधैँ खोइ चक्कु नै भेटिनँ मैले त अङ्गुरमा त्यो कुले भाँडा नै माजेको छैन होला त्यसले त्यो चक्कु पनि माझ्ने ठाउँमा हालेको होला क्या सबै एकै ठाउँमा को कुले दाई मेरो मामाको छोरो हो हेरविचार गर्न आइटो पलेको उल्टो उसैको हेरविचार गर्नु परिरहेको छ क्या मैले यहाँ म बिरामी उल्टै उसको म माजिदिउँ त दाई द पर्दैन ल कहाँ तिमीले भाँडा माझ्ने हो त्यो आइहाल्छ नि अहिले के हुन्छ त नि हुनुहुन हुन खुरु कहाँ हो यहाँ अङ्गुर खाना अनि दाई अब के गर्नुहुन्छ त तपाईँ कस्तो के उम्मेदवारी दिने कुरा झ्याउ गर्यो नि वर्ष यत्रो वर्ष दु ख गऱ्यो अहिले हेर न ठ्याक्क फल खाने बेलामा त्यस्तो नियम ल्याइदिए क्या आफ्नो छ सात महिनामा मास्टर सकिन्छ पढाइसकेको भोलिपल्ट राजिनामा दिनुपर्ने कतिले त फेरि भर्ना पनि गरेको रहेछन् नि दाई छन् नि मान्छेले के के गर्छन् पर्छ त्यहाँभित्र त अनेक हुन्छ क्या अनेक जस्ता मान्छे पनि छिरा तिमी सोझी छौ कि बिस्तारै बुझ्छौ यो कुराहरू तपाईँ के हो त अब म छोड दिन्छु वर्षा अब भाइ बहिनीले दिनु पर्यो पालो जसरी नै हामीले जित्नु पर्यो क्या त्यो चाहिँ हो कुरो बुझ्यौ तपाईँलाई रिप्लेस गर्ने त अर्को को होला र खै आवाज छ नि अब आवाज उठ्छ क्या मेरो सट्टामा एउटा पोस्टमा त तिमी पनि उठ्नुपर्छ वर्षा <laughs> <laughs> अब केमा उठ्ने चाहिँ विचार गरिराख अबको सुविू तिमीहरू जस्तोको हातमा हुनुपर्छ बुझौ नवीन दाईले त नजाँदा नजाँदै पनि उम्मेदवारी छाड्ने भए तर के वर्षा सोबीमा उठ्ली त तपाईँलाई आजको भाग कस्तो लाग्यो हामीलाई फेसबुकमा फेसबुक डट कम स्ट सिएचएयुबिएटियु चौबाो ट्विटरमा ड्रामा चौबाटो र एसएचएआइएलई शैली डट टिएचईएटिआरई थिएटर आजको भागमा अभिनय गर्ने कलाकारहरू आर्यन न्यौपाने दुर्गा कार्की रोहिणी भट्टराई शसाङक बोहरा अतुल भट्टराई समापिका गौतमलाई धेरै धेरै धन्यवाद साथै नाटक लेखिका दुर्गा कार्की नाटकका निर्देशक नवराज बुढाथोकी र सहकर्मी अश्विन थपलियालाई धन्यवाद दिँदै म नारायणी खड्का आजलाई छुट्टिन्छु हामीलाई माया गर्दै गर्नुहोला हरेक सोमबार साँझ सवा बजे र मङ्गलबार दिउँसो दुई बजे चौवाटो सुन्न नबिर्सिनुहोला